मार्फत रहनु बजेको माघ आठ गतेसम्ममा नेपालमा नयाँ संविधान जारी हुने प्रधानमन्त्री कोइरालाको दावी संविधान निर्माणपछि नयाँ नेपाल निर्माणका लागि बाटो तय हुने भनाई व्यवस्थापिका संसदको आजको बैठक बस्दै एकीकृत नेकपा माओवादीमा देखिएको विवादले पार्टी विभाजन अफगानिस्तानको सैन्यमा गोली चल्दा अमेरिकी सैनिक जनरलको ज्यान गयो आतंकवादीले गोली चलाएको र नेपालको सोह्र वर्ष मुनिको फुटबल चोरीक्षणका लागि कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ पन सुशील कोइरालाले आउँदो माघ आठ गतेसम्ममा नेपालमा नयाँ संविधान जारी हुने बताउनु भएको छ भारतीय पत्रिका दि हिन्दूलाई विशेष अन्तर्वार्ता दिँदै कोइरालाले आउँदो माघ आठ गतेसम्ममा नेपालमा संविधान जारी हुनेमा आफू शत प्रतिशत विश्वस्त रहेको बताउनु भएको छ संविधान जारी भएपछि नयाँ नेपाल निर्माणका लागि लामो बाटो तय हुने कोइरालाले बताउनुभयो नेपाल र भारत बीच विवादित विषयमा छिट्टै सहमति हुने भन्दै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क शिखर सम्मेलनमा काठमाण्डु आउँदा सन् उन्नाइस सय शान्ति तथा मैत्री सन्धि सीमा तथा जलस्रोतका विषयमा कुराकानी हुने बताउनुभयो सिन्धुपाल्चोकको सुनकोशी पहिरोमा परेर बेपत्त भएका सबै एक सय तेइस जुनालाई सरकारले मृत घोषित गरी राहत वितरण सुरु गरेको छोन विन कन्क्रमा जीवितै भेटिने सम्भावना खोजबिनका क्रममा जीवितै भेटिने सम्भावना लगभग लग समाप्त भएका कारण बेपत्ता भएका सबैलाई मृत घोषणा गरी राहत वितरण सुरु गरिएको हो शनिबार विहान तीन बजे गएको पहिरोमा एक सय छपन्न जना हराएका थिए हराएका मध्ये खोजबिनका क्रममा तेत्तीस जनाको सब भेटिएको थियो दुई जति घर डुबानमा परेका छन् सुनकोसी आसपाका झण्डै पाँच हजार जना विस्थापित भएका छन् प्रशासनले हराएकाहरू नभेटिने भन्दै मरिसकेको घोषणा गरेपछि बेपत्ताका परिवारजनले अहिले हिन्दू धर्म कुशको सब बनाई सामूहिक गर्नहरूलाई बैसठी बोरा चामल सत्र बोरा दाल नौ बोरा नुन पाउरोटी र दुनोट लगायत खाद्य सामग्री वितरण गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताउनु भएको छ सुनकोशीमा फुटालेर पानीको बाह घटाउन नेपाली सेनाले केही जलस्रोत विज्ञहरूको सहयोगमा आज पनि ठूलठूला विस्फोट गराउने तयारी गरिरहेको जिल्ला प्रहरीकारले सिन्धुपाल्चोकका प्रहरी प्रमुख भरत बहादुर बोहराले जानकारी दिनुभएको छ हिजो सेनाले हेलिकप्टरको सहायतामा दुईवटा विस्फोट गराए पनि वर्षा भएका कारण काम गर्न नसकिएको प्रहरीले जनाएको छ नदीमा अहिले प्रति सेकेण्ड एक सय से असी क्यूसेकको दरले पानी भोटेको सी र सुनकोशीबाट आइरहेकोमा दुई सय पाँच क्यूसेक पानी प्रति सेकेण्ड ओभरफ्लो भएर गइरहेको छ आज सेनाको हेलिकप्टरद्वारा विस्फोट गराएपछि थप दुई क्यूसेक पानी निकास खुलेर जानेछ र तलावमा पानीको सतह घटेर साविकी अवस्थामा फर्कन पाँचदेखि छ दिनसम्म लाग्न सक्ने जल श्रोत विज्ञहरूले जनाएका छन् नेपाली सेनाले भारतको जलस्रोत विज्ञहरूको सहयोगमा नदीको बाँध फोडेर तालको पानी सुरक्षित रूपमा कटाउने पहल गरिरहेको छ व्यवस्थापिका संसदको आजको बैठक बस्दैछ आजको बैठकमा सिन्धुपाल्चोको पहिरोमा भएको क्षतिको विषयमा सरकारले जानकारी गराउने भएको छ हिजो सभामुख सुभाष चन्द्र नेङ्माङले पहिरोको क्षति उपलब्ध गराउन रूलिङ गर्नु भएको थियो त्यस्तै आजको बैठक बोक्सी सम्बन्धी कसुर र सजाय विधेयक संस्कृतिका विषयमा छलफल हुनेछ अन्य विधेयक पनि प्रस्तुत गरिनेछ हिजो गण गणपूरक संख्या नपुगेका कारण बोक्सी सम्बन्धी कसुर र सजाय विधेयक स्वीकृत हुन भनिसकेको थिएन बैठकमा महिला बाल बालिका तथा समाज कल्याण मन्त्री निलम केसीले प्रस्तुत गर्नुभएको सो विधेयकमाथिको छलफल सकिएपछि सभामुख सुभाष नेङमाङले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो संसदको आजको बैठक दिउँसो एक बजे संविधानसभा भवन भएको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 कार्यदिशा तय गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुँदा पार्टी कमजोर अवस्थामा पुगेको बताउनु भएको छ भट्टराई पक्षले आगामी केन्द्रीय समितिको बैठकले पार्टी फुट्न वा नफुट्ने निर्धारण गर्ने बताउनु भएको छ भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले आफूहरू आन्तरिक छलफलमा भएको र केन्द्रीय समितिको निर्णयले धेरै कुरा निर्धारण गर्ने बताउनु भएको छ उदयपुर र सुप्तरीमा भएको आगलागीमा चार घर जलेको छ उदयपुरको लेखानी नौमा गैर राती भएको आगलागीमा हर्कबहादुर राई र गंगाबहादुर राईको घर जलेको घरमा कोही नभएको समयमा केटाकेटीले आगो खेलाउने क्रममा आग भएको हो आगोबाट हर्कबहादुर राईको घर र तीनवटा ग्वाली र गंगाबहादुरको एउटा घर र दुईवटा ग्वाली पूर्ण रूपमा जलेको छ आग लागबाट करिब सोह्र लाख पचासी हजार भएको प्रहरीले जनाएको छ आगो स्थानीयवासी र इलाका प्रहरीकालले कटारीबाट गएको प्रहरीले रातिले नियन्त्रणमा लिएका थिए त्यस्तै सप्तरीको जमुनी मध्यपुर एकमा पनि आज बिहान आग लाग भएको जस छ जसबाट दुईवटा घर जलेर नष्ट भएको छ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 सरकारले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालका विषादी हालेका तरकारी परीक्षणपछि फ्याँक्ने गरेको छ यसरी विषादी हालेर उत्पादन गरेका तरकारीको विक्रीमा रोक लगाएपछि विषादी नहालिकन र हाले पनि जोखिम कम भएका विषादी मात्रै प्रयोग गर्न थालेको पाइएको वरिष्ठ बाली संरक्षण अधिकृत प्रदीप भण्डारीले जानकारी दिनुभएको छ उहाँका अनुसार केही दिन, के दिन किसान र व्यापारीमा आएको जागरूकताका कारण काठमाण्डको कालीमाटीमा विषादियुक्त तरकारी भित्रिन पाएको छैन तरकारीमा विषदी राखे पनि त्यसको असर सकिने अवधिसम्म पर्खेर मात्रै बिक्री गरे मानव स्वास्थ्यमा असर गर्दैन विचारी हालेका तरकारी खानेलाई मात्र नभएर विचारी हाल्ने किसानको स्वास्थ्यमा समेत गम्भीर समस्या देखिन थालेकाले तरकारी उत्पादन हुने ठाउँमा अनुगमनको तयारी भएको भण्डारीले बताउनु भएको छ प्राकृतिक विपत्तिमा सरकारले गरेको पूर्व तयारी कस्तो लाग्यो कागजमा छ व्यवहारमा छैन बी पूर्व तयारी नै देखिएन र सी अप्ठ्यारो भू बनोर र स्रोत साधनको अभावले समस्या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 मुझली, मुझली ट्राफिक खबरको यति बेला नानगढ हितखण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिनवेशडु सडक र नानगढे बुटुबुल सरसठी सात सय त्रिचालिस अब मौसम सम्बन्धी जानकारी सिधुवं जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने, से रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो घाम लाग्न सक्ने र बेलुकी पख भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम्रति सधक भई आफ्नो खेतीबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ िस्तानको सैन्य एकाडेमीमा गोली चल्दा अमेरिकी सैनिक जनरलको ज्यान गएको छ घटनामा जर्मनी र अफगानिस्तानका सैनिक जनरल सहित पन्ध्र जना घाइते भएका छन् राजधानी काबुल नजिक बेलायतले संचालन गरेको एकाडेमी क्याम्प करघामा अफगानिस्तानको सैन्य पोसाक लगाएका एक व्यक्तिले गोली चलाउँदा अमेरिकी मेजर जनरल ग्रीन को ज्यान गएको अमेरिकी अधिकारीहरूले जनाएका छन् अमेरिकाले गोली चलाउने व्यक्ति अफगानी सैनिक रहेको बताए पनि अफगानिस्तानको रक्षा मन्त्रालयले भने एकाडेमीमा आतंकवादीले गोली चलाएको र ऊ अफगानी सैनिकको आक्रमणमा परिमारिएको जनाएको छ अमेरिकी मेजर जनरल ग्रीन सन् दुई हजार अफगानिस्तानमा तालिबान शासन पतन भए मारिने अन्तर्राष्ट्रिय सैनिक मध्ये सबैभन्दा उच्च अधिकारी फगानी सैनिकको प्रशिक्षणको नेतृत्व सम्हालिरहनु भएको थियो अमेरिकी रक्षा मन्त्रालयले घटनापछि अमेरिका र अफगानी सुरक्षा फौज बीचको सम्बन्धमा कुनै परिवर्तन नआउने र अन्तर्राष्ट्रिय सैनिक गठबन्धनसँगको विश्वासमा असर नपर्ने स्पष्ट पारेको छुनिको फुटबल टोली वैदेशिक प्रशिक्षणका लागि बेल्जियम जाने भएको छ आगामी सेप्टेम्बरमा थाइल्याण्डमा सञ्चालन हुने सिक्सटिन च्याम्पियनशीपमा सहभागी जनाउन लागेको टोली वैदेशिक प्रशिक्षणका लागि त्यसतर्फ जान लागेको अखिल नेपाल फूटबल संघ एनफाले जनाएको छ त्यसका लागि एनफाले आज सभा पाँच बजे एनफा कम्प्लेक्स साटोमा विदाय कार्यक्रमको आयोजना गरेको छ नेपाली टोलीका कप्तान विमल घरती मगर रहेकाले उनले उतैबाट नेपाली टीममा सहभागिता जनाउनेछन् यसै गरी राष्ट्रीय टीममा अनन्त तमाङ पनि खेल्नेछन् संविधान जारी हुने प्रधानमन्त्री कोरलाको दावी संविधान निर्माणपछि नयाँ नेपाल निर्माणका लागि लामो बाटो तय हुने भनाए व्यवस्थापिका संसदको बैठक आज बस्दै एकीकृत नेकपा माओवादीमा देखिएको विवादले पार्टी विभाजीन्मुख अफगानिस्तानको सैन्य एकाडेमीमा गोली चौध अमेरिकी सैनिक जनरलको ज्यान गयो आतंकवादीले गोली चलाएको दावी सोलह वर्ष मुनी को फुटबल टोली वैदेशिक प्रशिक्षण का लागी आज बेल्जियम समाचार सकियो अनिता बिदा नमस्कार यस बेल्जिम जाता शिखर हार्डवेयर लखनऊ बकुलर पुराना कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक विज्रेता जानकारी